को बारेमा ठिक ढङ्गले कुरा नबुझेपछि यस्ता विरोधहरू जन्मिन्छन् मेरो उहाँहरूलाई सुझाव के छ भने पहिलो कुरा त कुरा राम्रोसँग पहिला बुझ्नु पऱ्यो कुरा नबुझिकन विरोध गर्नु भने चाहिँ महामूर्ख ठरिनुहुन्छ यो गीतको सन्दर्भमा यो गीतले कसैको अपमान गर्दैन सबैलाई सम्मान गर्छ र एउटा समावेशिताका सन्दर्भमा यसले एउटा आह्वान पनि गर्छ Uh, जहाँसम्म विरोध गर्नेहरूको दमाईलाई दमाई भन्यो परिवार भनेन कामीलाई कामी भन्यो विश्वकर्मा भनेन भनेर विरोध गरेको भन्ने पनि मैले सुने त्यो त झन् अर्को अति भयो किनभने किनभने वास्तवमा परियार भनेको त दमाईभित्रको एउटा थर मात्रै हो तैपनि फेरि दमाईहरूले आफूलाई परिवार भनेर चिनाउन चाहन्छन् भने त्यो दबाई शब्दको विरोध गरेका पर्ने त केही पनि छैन त्यो आफैमा चाहिँ अपमानित शब्द होइन थियो दमा बजाउनेलाई दमाहीही भने हो त्यो विशाजन नै जातको नाम आ, हो त्यो विश्वकर्मा भन्ने बित्तिकै पनि हुने कुरा होइन त्यो कर्मीबाट कामी शब्दको निर्माण भएको त्यो पनि अपमानित होइन त्यो त्यस जातका नामहरूसँग चाहिँ भेदभाव देख्ने जो अवधारणा छ वा जो विचार छ जो स्रोत छ त्यो जातलाई नै जातको गर्वलाई त्यसको गर्बुझ्दाखेरि पैदा भएको समस्या त्यस कारणले गर्दाखेरि यो गीतको विरोध गर्नुको कुनै चुक छैन हास्यास्व विरोध भन्छु म त्यसलाई अहिले फेसबुकमा पनि एकदमै मिश्रित किसिमको प्रतिक्रिया दलित समुदायबाटै आइरहेका छन् यो भनेको त्यो फेसबुक प्रयोगकर्ताहरूको यो विषयको बुझाइप्रतिको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 अन्तर्जातीय गृह विवाह विरोधीहरू माथिको प्रहार गर्नुको सट्टा झन् यसको विरोध गर्नु भनेको त महामूर्खता हुन्छ हामीले किन यस्तो गीतको स्वागत गर्न सकेनौँ यो हामीले भनिरहँदाखेरि मैले विरोध गर्नेहरूको चाहिँ कुरा गर्न खोजेको यो त कुरा बुझ्न सक्नु छैन केही मान्छे केही अमेरिकामा बस्ने एक, एक आधारजना मान्छेहरू छन् जसले अनावश्यक रूपमा चाहिँ हल्ला फजाइरहेका कि दलित भनिसकेपछि हामी खत्तम भएको हो भनेर दलित भनेर आन्दोलन नउठाएको भए आज चाहिँ दलितहरूको बारेमा यो व्यवस्था हुन्थ्यो त्यो कुरा बुझ्नु छैन देशबाटै पलायन भएका मान्छेहरूले चाहिँ फेसबुकमा अभियान चलाउने देशभित्र आएर बाँच्न आँट छैन त्यस्ता मान्छेले हल्ला फिजाइराखेका रा, छन् र केही युवा साथीहरूलाई हो क्यारे जस्तो परिराखेका रा, छ केही प्रौढ साथीहरूलाई पनि होक्यारे जस्तो परिराखेका रा, छ कुरा त्यसो होइन त्यस कारण कुरालाई विषयलाई ठिक ढङ्गले बुझ्नु पऱ्यो तपाईँले दलितका आन्दोलनकर्मीहरू जसले दर्जनौँ वर्ष दलित आन्दोलन बिताएर यो आन्दोलनलाई स्थापित गरेका छन् यो शब्दलाई स्थापित गरेका छन् र दक्षिण एसियामै पहिलोचोटि संविधानमा नै दलित शब्दलाई स्थापित गरेर सम्बोधन गर्नै गर्दै विषय बनाएका छन् ती आन्दोलनका नेताहरूसँग तपाईँहरूले अघि छलफल चलाउनु पऱ्यो र आम साथीहरूको विषय पुऱ्याउनु पऱ्यो भन्ने मेरो सुझाव छ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 यो इलेक्ट्रोनिक माध्यमबाट आज बित्नु थिएन यदि त्यसो हो भने अब एउटा गैर दलित स्रष्टाले यसरी आफ्नो तर्फबाट यस एक किसिमको यो समाज परिवर्तनको रूपमा योगदान गरिरहँदा तर त्यही सम्बन्धित समुदायले चाहिँ यो गीत प्रतिबन्ध लगाउनुपर्छ बजारमा आउन दिनु हुँदैन भनेर विरोध गरिरहँदा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 जात प्रथा को विरुद्ध में छुआछूत भेदभाव के विरुद्ध में ती शब्द प्रयोग होना सकारात्मक रूप में लागत कर सीख पर्द भाद सर यहाँ को महत्वपूर्ण विचार को लो धन्यवाद